नमस्कार लागी, लागी, साथ मा, मा, सरकार निर्वाचनको विपक्षमा रहेको नेकपा माओवादीबीच आज वार्ता हुँदै निर्वाचनमा सहभागी हुन सरकारले आग्रह गर्ने अनुगमन पछि राजमार्गका हो पाकिस्तानका राष्ट्रपति सुरक्षा अधिकारीलाई लक्षित गरी गराएको बम आक्रमणमा मध्य प्रदेशमा धर्म परिवर्तन विरुद्ध कडा कानुन पारित नाइनटिन च्याम्पियनसिपको पहिलो खेलमा नेपालले तुर्कीको सामना गर्ने त्रिकोणात्मक क्रिकेटको उपाधि आज भारत र श्रीलङ्का भेट्दै जीवन यापन तथा जीवन गुजार क्यवसाय अपना कने व्यवसाय फस्टा का विज्ञापन सदै विज्ञापन का समाचार अब विस्तारमा सरकार निर्वाचनको विपक्षमा रहेको नेकपा माओवादी बीच आज वार्ता हुँदैछ अपरान्न हुने भनिएको वार्ताको समय भने तय भएको छैन वार्तामा निर्वाचनमा सहभागि सरकारले आग्रह गर्ने बुझिएको छ तर नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण चीन भ्रमणमा रहेकामा महासचिव रामबहादुर थापा लगायतका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 बागलुङ बजारको नयाँ बस पार्कमा आज बिहान आग लागि हुँदा चारजना घाइते भएका छन् आग लागिबाट पचास लाख रुपियाँ बराबरको क्षति भएको छ आग लागिबाट बागलुङ नगरपालिका तीन गोठीका लक्ष्मण केसीको दुईवटा घरमा क्षति पुगेको छ भने केसी सहित परिवारका चारजना घाइते भएका छन् घाइते हुनेमा उनाचालिस वर्षका केसी उहाँकी श्रीमती प्रतिमा खत्री आमा दुर्गा कुमारी र बाबु कणबहादुर घाइते भएका हुन् बिहान बालीको मैनबत्तीको आगो कपडामा सल्किएको र त्यसैले अन्यत्र आगो लागेको प्युठानमा पुरेर पुेर जना सरकारी कर्मचारीको ज्यान गएको छ आज बिहान गोठीवाङ दुवै स्थित लामा सर नजिकै पहिरोले पूर्दा जिल्ला विकास समिति रोल्पाका इन्जिनियर देवराज आचार्य र प्राविधिक लोकबाहाद र खड्काको मृत्यु भएको हो इन्जिनियर आचार्यको घटनास्थलमै र प्राविधिक खड्काको उपचारका लागि लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको प्रहरी जनाएको छ बिहान रोकिराखेको जीविस्त रोल्पाको बा एक नम्बरको सरकारी गाडीलाई पहिरोले पुर्दा उक्त घटना भएको थियो उनीहरू दाङ प्युठान हुँदै रोल्पा जाँदै गर्दा पहिरोले गाडी पुटनामा भुवन श्रेष्ठ घाइते भएका छन् सब जस्त देखिनेप फैला पड़े जिला बजे यात्री खबर करे सब को संबंध में अन्संधान भैर प्रहरीबी होटल स्काई भरतपुर में आज बिहार एकजना को प्रयास होटल एक्काइस वर्ष सुमन थापामाथि अज्ञातसम्मले धारिलो हतियार प्रहार गरी हत्या प्रयास भएको हो हतियार प्रहारबाट देव्रेहातको पन्जात छिने कानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ घटनामा संलग्न भएको आशंकामा प्रहरले दुई युवकलाई पक्राउ गरेको छ उनीहरूसँग सोधपूछ भइरहेको जिल्ला प्रहरी चितवनका सहायक प्रवक्ता जेवलाल सुधारीले जानकारी दिनुभयो नानगढ मोगलिन सडक खण्ड अन्तर्गत कुरिन्टारले बाटो खुलाइएपछि माटोको लेदो खसेपछि अवरुद्ध भएको सडक साढे दस बजीतिर सन्सानमा आएको मोगलिन प्रहरले जनाएको छ सडक खुलेसँगै बिच बाटोमा रोकिएका सवारी सदन गन्तव्यतर्फ लागेका छन् अत्यन्त व्यस्त मान्य पृथ्वी राजमार्ग अविरल वर्षाका कारण पटक पटक अवरद्ध हुँदा यात्रुले हैरानी खेप्नु परेको छ विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदैछ किशोरावस्थामा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 राष्ट्र संघ के जनसंख्या कोष लेखि उन्नाइस वर्ष उमेर का समूह किशोरी का रूप में परिभाषित दैनिक विश्व में एक करोड़ अस्सी लाख युवती प्रजनन का प्रजनन अनुगमन पछि राजमार्गका होटलहरूमा सुधार आउन थालेको सरकारले बताएको छ सरकारले सरसफाइका र गुणस्तर कायम नगर्ने होटललाई वर्गीकरण गरी स्टिकर टाँच्न थालेपछि व्यवसायले सुधार गर्न थालेका हुन् राजमार्ग भएर चल्ने सार्वजनिक गाडीमा नै स्टिकर टाँसेर प्रचार प्रसार गरेपछि सुधार आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ विभागले गुणस्तर र सफा खानेकुरा बिक्री गर्नलाई हरियो धेरै सुधार गर्नुपर्नेलाई पहेँलोमा दुईवटा रातो धरको केही सुधार गर्नुपर्ने में उटा कुराग कुराग मा पहेँलोमा एउटा धर्को र खुराब खानेकुराको कारोबार गर्ने होटललाई रातो स्टिकर टाँसेको छ धादिङ र चितवनका होटलमा खाद्य स्वच्छता नभएको धेरै गुनासो आएपछि त्यसो क्षेत्रको अनुगमनलाई तीव्रता दिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताउनुभयो उहाँका अनुसार स्टिकर टाँसेका होटलमा सुधार भए नभएबारे अहिले दोहोऱ्याएर अनुगमन भइरहेको छ सुनको भाव बढेर तोलामा आज पचास हजार चार सय पुगेको छ बुधबार कायम भएको भावमा एघार सय बढेको नेपाल सुन व्यवसाय महासंघले जनाएको छोलाको पचास हजार तीन सय रुपियाँ थियो अन्तर्राष्ट्रिय बजारमा नै भाव बढेकाले नेपाली बजारमा पनि यसको असर परेको महासंघका महासचिव मणिक रत्न साकेले बताउनु भयो अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति अंश डलरले बढेर बाह्र डलर पुगेको छ यस्तै चाँदीको भाव पनि बढेको छ तोलामा बिस रुपियाँले आज किन अब प्रत्येक बोधमा एकजना कार्यकर्ता पनि पुर्याउन नसक्ने नेकपा माओवादीको चुनाव बहिष्कार घोषणाको कुनै अर्थ नभएको ए नेकपा माओवादीका नेता टोप बहादुर राईमाझीको दावीप्रति तपाईँ के भन्नुहुन्छ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 पालो ट्राफिक खबरको यति बेला नारायण गाड हे टोडा बिग्न सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन औ विषेक काठमाडौँ मुगलिन डिली पोखरा नानगढ प्रासी बटोर सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस विदेशका समाचार पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीका सुरक्षा अधिकारीलाई लक्षित गरी कराँचीमा गराएको बम आक्रमणमा उनी सय तीनजनाको मृत्यु भएको छ बम आक्रमणमा जरदारीका व्यक्तिगत सुरक्षा अधिकारी बिलाल शेखको मृत्यु भएको छ सो बम आक्रमण कराँचीको मध्यभागमा रहेको मध्यम स्तरको गुरू मन्दिरमा भएको थियो घटनास्थल नजिकै राष्ट्रपति जरदारीको पाकिस्तान पीपुल्स पार्टीको कार्यालय रहेको छ यसले दक्षिण सिन्ध प्रान्तमा शासन सञ्चालन गरेको छ पदाधिकारी ताहिर नाभिले बम विस्फोटमा कम्तीमा दस घाइते भएको जानकारी दिनुभएको छ राष्ट्रपति जरदारी र रा प्रधानमन्त्री नवाज शरीफले यस आक्रमणको कड़ा रूपमा भर्सना गर्नु भएको छ यता भारतको मध्य प्रदेश सरकारले धर्म परिवर्तन गर्ने र गराउनेलाई कड़ा कानूनी कार्यवाहीको व्यवस्था सहितको कानूनको विधेयक का पारित गरेको छ मध्य प्रदेश विधानसभाबाट पारित संशोधित विधेयक अनुसार जबरजस्ती धर्म परिवर्तनका लागि जरिमाना रकम दस गुणासम्म र जेल सजाय एक वर्षबाट बढाएर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 मध्य प्रदेश सरकारले सन् दुई हजार छमा पनि धर्म परिवर्तन विरोधी विधेयकमा संशोधन गरे पनि राष्ट्रपतिको स्वीकृति नपाएपछि त्यत्तिकै थन्किएको थियो इसाई समुदायले व्यक्तिको धार्मिक स्वतन्त्रता सङ्ख्या समुदायमाथि दमन गर्न खोजेको भन्दै कानूनमा गर्न लागेको संशोधनको विरोध गरेको छ खेल समाचार नेपालको राष्ट्रिय युथ नाइन्टिन टोलीले एसियन फुटबल कन्फेडरेशन एफसी अण्डर नाइन्टिन च्याम्पियनशीपको पहिलो खेल अक्टोबर चारमा तुर्की मेनिस्तानको अण्डर 19 टोलीसँग खेल्ने भएको छ मुलुकमा अन्डर नाइनटिन टोली सन भएको च्याम्पियनसिपमा नेपाली नेपाललेबसाइट नेपालसँग उज्जेकिस्तान तुर्केमिस्ता कतार र भारत समूहमा छन् अक्टोबर छमा नेपाली अन्डर नाइनटिन टोलीले भारतको अन्डर नाइन्टिन टोलीको सामना गर्नेछ नेपालले तेस्रो खेल उज्जेकिस्तानसँग दोहामै खेल्नेछ अक्टोबर दसमा नेपालले टोली त र श्रीलङ्का भेट्दैछन् खेल नेपाली सीम अनुसार बेलुका सभा सात बजे टिनीटको क्विन्स पार्क ओबल मैदानमा हुनेछ चालु प्रतियोगिताको लेखणमा श्रीलङ्का विरुद्धका दुवै खेल भारतले जितेको थियो अन्तिम खेलमा श्रीलङ्कालाई एक्कासी रनले पराजित गरेको भारत उच्च मनोबलका साथ मैदान ओर्लने तयारीमा छ भने श्रीलङ्का पनि पछिल्लो हार भुलेर उपाधि कब्जा गर्ने प्रयासमा रहनेछ दुई एसियाली टिमको उपाधि भ्रन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ समान नौ नौ अङ्क भए पनि आयोजक वेस्ट इन्डिज रन्डेटका धारमा पर्दै पर श्रृङ्खलाबाट बाहिरिएको थियो एकपटक सरकार र निर्वाचनको विपक्षमा रहेको नेकपा माओवादी वार्ता हुँदैन अनुगमन सर, राजमार्गका सुधार आउन थालेको सरकारको दावी विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइदै पाकिस्तानका राष्ट्रपतिका सुरक्षा अधिकारलाई लक्षित गरी गराएको बम आक्रमणमा तीनजनाको च्यान गयो भारतको मध्य धर्म परिवर्तन ए एफ सी अंडर नाइन्टीन चैंपियनशीप को पैल्ल में तुर्की में स्थान को सामना करने त्रिकुणात्मक क्रिकेट उपाधि के श्रीलंका भेड़ोराज